नमस्कार उजालो नाइन्टी नेटवर्क को कार्यक्रम श्रुति संवेक प्राविधिक साथी सशेन्द्र गौतम संगई अच्युत कि स्वागत श्रुति संवेक को मंगलबारको श्रृंखलामा हामी तपाईँ समक्ष हरमन हेस्को उपन्यास सिद्धार्थको वाचन सुनाउँदै आएका छौ उपस सिद्धार्थलाई नेपालीमा भावानुवाद गर्नुभएको छ सुशील शर्माले विश्व साहित्य प्रकाशनले यसलाई प्रकाशनमा ल्याएको हो यसको चौथो श्रृङ्खला हामीले गएको साता वाचन सुनिसकेका छौं आज सिद्धार्थको पाँचौं श्रृङ्खला हरमन हेसे सिद्धार्थका लेखक सत्ताइस वर्षको सन् उन्नाइस सय उहाँको पहिलो उपन्यास पिटर कामेन्जिन्ट प्रकाशित भएको थियो सिद्धार्थ उहाँको नौव उपन्यास हो यो उपन्यास उहाँले भारत घुम्न आउने क्रममा सन् उन्नाइस सय बाइसमा रचना गर्नुभएको थियो एक युवकको बुद्धत्वको खोजमा आधारित यस उपन्यासले बुद्धकालीन समयको चित्रण गरेको छ हिन्दू र बौद्ध दर्शनप्रति हरमन यसको गहन अध्ययन र सुझाव झुकाव यस कृतिमा महसुस गर्न सकिन्छ उहाँले सन् उन्नाइस सय साहित्यका लागि दिइने नोबेल पुरस्कार प्राप्त गर्नुभएको थियो हरमनहेस्यको यही उपन्यास सिद्धार्थको पाँचौं श्रृंखला आज वाचन शुरू हुन्छ पृष्ठ बाट दुई बीचको यो चुम्बनको सिलसिला लामो समयसम्म जारी रहेको थियो चुम्बनका तीक्षणहरू सिद्धार्थले एउटा अवोध बालक सामान आश्चर्यचकित हुँदै महसुस गरेका थिए जीवनको यो पाटोलाई हेर्ने उनको दृष्टिमा जुन अस्पष्टता छाइरहेको थियो त्यो अब छाटिएको थियो तिम्रो कविता मलाई अत्यन्त मिठो लाग्यो सिद्धार्थ कमलाले भनेकी थिइन् मसँग यदि पर्याप्त पैसा भएको भए म तिमीलाई तिम्रो यो कविताको निम्ति नजराना दिन्थे तर यो सहरमा कविता कोरेरै मात्र तिमी पर्याप्त पैसा आर्जन गर्न सक्दैनौ यदि तिंग वास्तव में मित्रता स्थापित करना चाहौ पर्याप्त पैसा का आवश्यकता नकार सकती मीठो चुमन को दक्षता तिमी कह पिदार्थ ने अति अबोध भाव में सो निश्चय ने दक्षता और योग्यता के कारण आज मैं कने कुरीय आकर्षक वस्त्रा रामा जूत्ता चूरा साथ अरुण अनेकौ बहुमूल्य वस्तु तर सोचना प्रतिज्ञा करने और उपवास बस्ने बाहेक अर क्षमता अथवा योग्यता तिमी मलाई भजनहरू गाउन पनि आउँछ सिद्धार्थले भनेको थिए अब अगाडि म मेरो जीवनमा ती भजनहरू पुनः गाउन चाहन्न मैले मन्त्रोच्चारण गर्न पनि जानेको छु तर ती पनि म मेरो जीवनमा पुनः उच्चारण गर्न चाहन्न मैले अनेकौं धर्मग्रन्थहरूको अध्ययन गरेको छु पर्ख सिद्धार्थको कुरालाई बिचैमा काटेर कमलाले भनेकी थिए तिमीलाई लेखपठ गर्न राम्रैसित आउँछ होइन त अवश्य यो त अधिकांश मानिसहरूले जानेका हुन्छन् कमलाले भने कोही कोहीले मात्र जानेका हुन्छन् अधिकांश मानिसहरू जानेका हुँदैनन् जस्तो कि म जान्दिनँ तर तिमी लेखपढ गर्न जान्दछौ मा थी, तो नहीं तिम ठूल योग्यता हो तिमी तो मंत्रोच्चारण भी करो तो नज़रिया झन सुनवा सुगंध भैलोलाक में एकजना सेवक ने प्रवेश र कमलाको नजिक आएर साउती गर्न थालेको थियो सिद्धार्थ बाहिर मेरो एकजना पाहुना मलाई भेट्न आएको रहेछ कमलाले भनेकी थिइन् म चाहन्छु कि तिमीलाई यहाँ कसैले नदेखोस् यसर्थ तिमी त्यहाँ पछाडिको ढोका हुँदै यहाँबाट बाहिर गइहाल्नु म तिमीलाई भोलि भेटौँला बाहिर निस्कँदै गर्दा कमलाले सिद्धार्थलाई पहिरनको निम्ति एक सेतो वस्त्रो पहाड स्वरूप दिएर पठाउनका निम्ति सेवकलाई निर्देशन दिएकी थिइन् तथापि सिद्धार्थले बुझ्न सकेका थिएनन् कि कमला उनलाई आफ्ना पाहुनाबाट किन लुकाउन खोज्दैछ त्यस कक्षमा अचानक सृजना भएको अज्ञात परिस्थितिप्रति आश्चर्यको भाव संघालेर सिद्धार्थ चुपचाप सेवकलाई पछ्याउँदै त्यस भवनको पछिल्लोपट्टिको गुमाउरो बाटो हुँदै अगाडि बढेका थिए त्यस भवनको पछिल्लोपट्टि रहेको सानो बगैँचा घरमा पुगेपछि सेवकले कमलाको निर्देशअनुसार उनलाई एकजोर श्वेत वस्त्र दियो र बगैँचाको किनारमा रहेको झाडीलाई पछ्याउँदै कसैले पनि नदेखिने गरी सुटुक्क त्यस कुञ्जको परिसरबाट जतिसक्दो छिटो बाहिर जान निर्देशन दिएको थियो पिधार्थलाई जे जति कुराहरू गर्नको निम्ति निर्देशन दिएका थिए चुपचाप सहज भावका साथ प्रतिक्रिया बिना नै दिइएका ती निर्देशनहरू पालन गरेका थिए जुङ्गलमा छँदा झारपात र जाडीलाई छिचोल्दै अगाडि बढ्न उनी अभ्यस्त थिए यसर्थ त्यस कुञ्जको पछिल्लो भागमा अवस्थित बगैचाको सिमानामा बार स्वरूप राखेका झारपातका जाडीलाई छिचोल्नुमा उनलाई कुनै खास कठिनाई महसुस भएको थिएन उनी चुपचाप त्यस कुञ्जको परिसर बाहिर पुगेका थिए शरीर में लपेटिए बाकी कपड़ालाई हाथ में समेटी अति संतुष्ट भाव का साथ सिद्धाथ शहर का एटा धर्मशाला अवस्थित स्थानसम आईप्रगे थे जहां तो शहर में प्रवेश करने प्राय सब आकंतुक तीर्थयात्री भेला होने कद धर्मशाला को द्वारसम भिक्षा प्रदान कर देखें भिक्षाटन निम्ति सिद्धाथ कदम तैं यंत्रवत अनायासै रोकिन पगे थे तह उन भिक्षास्वरूप भोजन प्रदान थी मौनतापूर्वक दुबै अञ्जुली थापेर त्यो भिक्षा स्वीकार्दै उनले सोचे सम्भवत भोलिदेखि मलाई भोजनको निम्ति यसरी द्वारद्वार पर्ने छैन होला आफूलाई अचानक आश्चर्यजनक रूपमा आफूभित्र पलाएको आफ्नै मनस्थितिप्रति गौरवान्वित महसुस हुन थालेको थियो साथै उनलाई अब आफू श्रमण नभएकाले जीविोपार्जनका निम्ति यसरी माग्दै हिँड्नु आफ्नो व्यक्तित्वको निम्ति अशोभनीय कार्य हो जस्तो लाग्न थालेको थियो त्यसको लगतै उनले भिक्षा स्वरूप पाएको भोजन बाटैमा कुकुरलाई खुवाएर आफू चाहिँ त्यस दिन बोकै बसेका थिए शहर पस्ते सिद्धार्थलाहर का मानस जीवन प्रक्रिया अत्यंत सरल किशिम को जटिलता जंगल में श्रवण को रूप में व्यतीत करी तमाम समय अत्यंत कष्टप्रद एवं पट्टई लग्दे मन थाम का निम्ति टाड़ा टाड़ासम भी आशा को हल्का किरणसम भी देखिंदेन थी तरह यहां, यहां तपूर्ण कुरा अत्यंत सरल एवं सुखद सप्तोक सरल एवं सुखद जी सरलता का साथ सुखद अनुभूति कमला मीठो चुमन ने निर्दिष्ट करे अति सामान्य शर्तमा यहाँ बाधारित मिठो निद्रा उपलब्ध हुँदो रहेछ एकजोर बस्तर र पैसा बस यी त अति सामान्य मानिसहरूले समेत सहजै उपलब्ध गर्न सक्ने कुराहरू हुन् यस सहरमा अवस्थित कमलाको अर्को भवनका बारेमा सिद्धार्थले सम्भव भएसम्मका मानिसहरूसँग सोधपूछ गरेका थिए किनकि भोलिपल्ट उनलाई त्यहाँ बोलाइएको थियो सबै कुराहरू तिम्रा निम्ति अनुकूलित किसिमले सम्पन्न भइरहेका छन् सिद्धार्थलाई सम्बोधन गर्दै कमलाले भनेकी थिइन् कामा स्वामी यो सहरका एकजना सर्वपरिचित धनाड्य व्यापारी हुन् तिमीलाई रोजगार दिनका निम्ति मैले एकजना मेरो विशेष मान्छे मार्फत उनी समक्ष तिम्रो नाम सिफारिश गर्न लगाएकी थिए उनले तिमीलाई जतिसक्दो चाँडो भेट्न चाहेका छन् यदि तिमीले उनलाई रिझाउन सकेको खण्डमा उनले तिमीलाई रोजगारी दिन सक्छन् तर स्मरण रहोस् श्रमणमा आशय तिमीले त्यहाँ यदि कुनै पनि किसिमको त्रुटिपूर्ण व्यवहार गर्यो भने त्यसको जवाफ त्यही मलाई ठहरइनेछ यसर्थ तिमीबाट कुनै पनि किसिमको त्रुटिपूर्ण कार्य नहोस् र कामास्वामीप्रति तिम्रो व्यवहार मित्रतापूर्ण होस् भन्ने चाहन्छु यद्यपि कामास्वामी आफ्नो व्यवसायमा कट्टर छन् उनी यो सहरका अत्यन्त शक्तिशाली व्यक्तिहरूमध्ये एक हुन् तथापि व्यवहारिक रूपमा उनी खासै नराम्रो मान्छे चाहिँ होइनन् यी सबै कुराहरूका जो तिमीलाई एउटा अर्को कुरा स्मरण गर्न चाहन्छु कि तिमीले त्यहाँ आवश्यकताभन्दा बढी आज्ञाकारिता प्रदर्शित गर्न पनि जरुरी छैन म चाहन्छु तिमी त्यहाँ उनको नोकरको रूपमा होइन अफि तो उनकै हैसियतमा स्तरमा उनको, उनको, उनको दौतरीको रूपमा रहनु काममा स्वामीको उमेर बिस्तारै ढल्किँदैछ कामप्रति उनमा अब त्यो जाँगर रहेन जुन विगतका समयमा हुने गर्दथ्यो यसकारण पनि तिम्रो भविष्य सुन्दर छ यदि तिमीले उनको मन जित्न सकेको खण्डमा उनले आफ्ना कारोबारका सम्पूर्ण उत्तरदायित्व तिमीलाई सुम्पन सक्छन् त्यसपछि सिद्धार्थले बडो हर्षित भावका साथ कमलाप्रति कृतज्ञता व्यक्त गरेका थिए सिद्धार्थको मुहार निहालिसकेपछि कमलाले सिद्धार्थ हिजोदेखि नै बोकेर रहेको कुरा भ्यू पाइसकेकी थिए उनले रोटी र रो फलफुलहरू मगाएर सिद्धार्थलाई खाना दिएकी थिइन् त्यसको केही समयपछि सिद्धार्थ त्यहाँबाट प्रस्थान गर्न लाग्दा कमलाले भनेकी थिइन् तिमीलाई तिम्रो भाग्यले साथ दिइरहेको सिद्धार्थ सा सायद यसर्थ नै होला तिम्रो निम्ति एकपछि अर्को गर्दै अवसरका द्वारहरू खोलिँदै गइरहेका छन् हिजैदेखि म सोच्दै थिएँ कि तिमीसँग वास्तवमा त्यस्तो के आकर्षण छ जसको जिसक तिमी सहयोग माला भिदि उत्साह जागर आयद तिम्र सुंदर और आकर्षक अनुहार मूल कारण पो हो कि मैले तिमीलाई हिजै भनेको थिएँ कि मसँग सोच्ने क्षमता छ मसँग प्रतीक्षा गर्ने क्षमता छ कमला र म लामो समयसम्म समय उपवास बस्न सक्छु तर मेरा यी गुणहरूलाई तिमीले महत्त्वपूर्ण ठाडिनु जे होस् कुनै बेला तिमीलाई यी गुणहरूको महत्त्व थाहा हुनेछ हिजो तिमीले मलाई बुद्ध र मूर्ख विशेषण दिएको कुरा तिमीलाई स्मरण होला कुनै बेला तिमीलाई यो पनि थाहा हुनेछ कि जङ्गलका स्यालहरूको बथानबाट हालै छुटेर आएको तिमीलाई कति यो मूर्ख श्रवणभित्र थुप्रै गहन एवं उपयोगी कुराहरू समाहित छ तिमीलाई भेट्नुभन्दा एक दिन अगाडिसम्म म पूर्ण रूपमा मगन्ती थिएँ तर हिजो म भेटेर तिम्रो मिठो चुम्बन लिन समेत सफल भए अब यथाशीघ्र म व्यापारको परिवेशमा आधिपत्ति जमाउनेछु र ती सब कुराहरू हासिल गर्नेछु जे जति कुराहरूलाई तिमी प्राथमिक व्यवहारिक अनिवार्यता भन्ने गर्थ्यौ कमलाले सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै भनेकी थिइन् तर यो सहरमा तिमीले यदि मलाई नभेटेको भए कसरी निर्वाह गर्थ्यौ तिमीले यदि मेरो मद्दतको आश्वासन नपाएको भए तिमी कहाँ हुन्थ्यो मेरी प्रिय कमला सिद्धार्थले सहज बाबा भनेका थिए सहरभित्र प्रवेश गर्ने तिमीसँग दृष्टि साक्षात्कार हुनु निश्चय पनि एउटा संयोग थियो तर तिम्रो त्यो पहिलो झलकको लगतै मैले प्रेम रससँग सम्बन्धित सम्पूर्ण कलाहरू तिमीबाट जसरी पनि सिक्नेछु भनेर सङ्कल्प गरिसकेको थिएँ तिम्र कुंज को परिसर भित टेक् को मेरो पहिलो नहीं, अभी पर मेरो नहीं पहिलो मेरे पहल कदम नई यही अभिप्राय प्रेरित थो रूर्ण आत्मविश्वास कि मेरे संकल्प का कार्यान्वयन कर पूर्णतः सक्षम होने तिम्रो पह दृष्टिवार न्यू पाई सकते थे कि तिमी मैं पूर्णतः सहयोग करने कमलाले भने यदि मैले तिमीलाई प्रतिक्रिया गरिदिएको भए तर तिमीले त्यसो गरिनौ सुन कमला जब तिमी कुनै तलाउमाथि ढुङ्गा फ्याँकिदिन्छौ त्यो ढुङ्गालाई तलाउको पीन्त पहिलाउन कुनै प्रयत्न गरिरहनु आवश्यकता पर्दैन ठिक त्यसै अनुरूप जब म कुनै गन्तव्य प्राप्तिको निम्ति दृढ सङ्कल्प गर्छु तब मैले अनावश्यक रूपमा मेरो ऊर्जा खर्चिरहनु आवश्यक पर्दैन मेरो मनस्थितिलाई धेरै हदसम्म पानीमाथि फ्याँकेको ढुङ्गासँग दाँच्न सकिन्छ कुनै पनि अभिप्राय सँगालेर मैले मेरो जीवन पथमा कदम उठाउँदा मसँग निहित योग्यताको उपयोग गर्ने गर्दछु विचार गर्छु प्रतीक्षा गर्छु र उपवास बस्छु तर यति सजग चाहिँ अवश्य हुने गर्दछु कि गन्तव्य प्राप्तिको मेरो पथमा अवरोध सिर्जना गर्न सक्ने अनावश्यक विचारले मेरो मस्तिष्क प्रवेश गर्न नपाओस् बस यसबाहेक म कुनै प्रतिकार प्रतिक्रिया र प्रयत्न बिना नै स्वयं आफूलाई परिस्थितिको हातमा स्वतन्त्र छोडिदिन्छु घर घर नजर घरमा घर घर नजर घरमा घर घर बस तो खु मोरे छ गए त्यसपछि स्वाभाविक प्रक्रिया रूप मेरो गन्तव्य स्वयं म प्रति आकृष्ट हुन थाल्दछ यिनै हुन् मैले मेरो श्रमणकालमा सिकेको कुराहरू यिनै प्रक्रिया अन्तर्गत उपलब्ध हुने परिणामलाई सामान्यतया मानिसहरू तान्त्रिक वा दानवीय शक्तिको परिणाम भन्ने गर्दछन् तर तान्त्रिक शक्ति जस्ता कुनै कुराहरूको वस्तुत संसारमा कुनै अस्तित्व नै हुँदैनन् विचार गर्ने प्रतीक्षा गर्ने र उपवास बस्ने क्षमतालाई यदि कसैले सही ढंगले उपयोग गर्न सकेको खण्डमा उनी जस्तो सुकै गन्तव्य पनि हासिल गर्न सक्दछन् सिद्धार्थ को बोलने शैली मीठो आवाज रोली रह रहता उनको आंखा उर्लिह शांति को, को भाव के कमला अत्यंत मंत्रमुग्ध तुलाई रखे थी उन्नी अति प्रेमपूर्वक सिद्धार्थ को कुरा सुनी रहे थीं जे कुरा भन्यो सायद ठिकै भन्यो कमलाले मधुरो आवाजमा भनेकी थिइन् यसको साथै तिम्रो व्यक्तित्वको आकर्षण र अनुहारको सुन्दरताले पनि तिमीलाई साथ दिएको छ जसको कारण म मात्र होइन कुनै पनि युवती तिमीसँग नजिकन लालायित हुन सक्छन् सिद्धार्थ र तिम्रो एक दृष्टिले कुनै पनि युवतीको मनमा उमङ्ग जगाउन सक्छ यो पनि तिम्रो भाग्यलाई टेवा दिने एउटा महत्त्वपूर्ण पक्ष हो सिद्धार्थले कमलाको नजिक गएर उनको गालामा मुही खाँदै भने यदि त्यसो हो भने मेरी अध्यापिका मेरो हार्दिक कामना यही छ कि म सदा तिमीलाई यसरी नै आकर्षित तुलाइरहन सकौँ सदा तिम्रो मनमा उमङ्ग जगाइरहन सकौँ जसको फलस्वरूप मेरो भाग्य पनि जागिरहोस् आजको निम्ति हाम्रो यो भेटलाई म यही टुङ्ग्याउन चाहन्छु यति भनेर सिद्धार्थ त्यहाँबाट प्रस्थान गरेका थिए कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन हरमन हेस्यको उपन्यास सिद्धार्थको बाचन हो यसको बाँकी अंश केही बाचन वाचन हुनेछ उज्यालो सुन्दै होला ष्टार उज्यालो नेटवर्क कार्यक्रम श्रोत सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेगमा हामी हरमन हेस्सेको उपन्यास सिद्धार्थको वाचन सुनिरहेका छौ अब यसको बाँकी अंश कमला ने दाय अनुसार कामस्वामी भेटे अभिप्राय सिद्धार्थ उनको महल तीर अगाड़ी बढ़ा थे उन्नी देखाइक धनाड्य कामस्वामी को भव्य महल भले प्रवेश करे उनके पैलो भेट एकजना परिचारक भो उ पछ्या अगाड़ी बढ़े महल भित को मूल द्वारि नई भूई में बहुमूल्य गलैचा ओछ्याई थी सिद्धार्थलाई प्रतीक्षा कक्षसम्म पुर्याएर परिचारक त्यहाँबाट फर्केर गयो सिद्धार्थ चाहिँ त्यहीँ बसेर कोठाको वस्तुस्थिति निहाल्दै महलधनीको प्रतीक्षा गर्न थाले त्यो विशाल कक्षको अर्कोतिर रहेको द्वारबाट कामा समीले त्यस कक्षभित्र प्रवेश गरे कपाल प्राय सबै सेताम्बे भए तापनि उनको व्यक्तित्व अत्यन्त फुर्तिलो र सजग देखिन्थ्यो उनको अनुहारमा बुढौलीको आभाज पटक्कै थिएन साक्षात्कार हुनासाथ घरधनी र आगन्तुक दुवैले एकअर्कालाई शैलीमा अभिवादन व्यक्त गरेका थिए मलाई भनिएको थियो कि तिमी एउटा शिक्षित ब्राह्मण हो र तिमी कुनै व्यापारी कहाँ रोजगारी पाउन चाहन्छौ कुरालाई प्रारम्भ गर्दै कामा स्वामीले भने तिमीलाई पैसाको खाँचो परेर नै रोजगारी खोजिरहेका होला होइन त होइन जवाबमा सिद्धार्थले भने वास्तवमा मलाई कहिले पनि कुनै कुराको खाँचो नै महसुस भए यसभन्दा अगाडि लामो समयसम्म म श्रवणको रूपमा जीवन व्यतीत गरे तिमी यदि थियो भने यो कसरी हुन सक्छ कि तिमीलाई कुनै कुराको खाँचो नै रहेन केही नहुने मानिसहरू नै श्रमण हुन्छन् होइन र तपाईँको भनाईको आशय यदि धन सम्पत्तिसँग मात्र सम्बन्धित हो भने अवश्य मसँग केही पनि छैन आफ्नो भनाईलाई निरन्तरता दिँदै सिद्धार्थले भने तर म एउटा अत्यन्त स्वतन्त्र विचारधाराको व्यक्ति हुँ मेरो विचारमा कुनै पनि कुरामाथि आधिपत्य स्थापित गर्नुको अर्थ नै बन्धनलाई निम्ति आउनु हो म कुनै पनि किसिमको बन्धनमा बाँधिन चाहन्न यसका साथै वास्तवमा मलाई मेरो जीवनमा कहिले पनि कुनै कुराको खाँचो नै महसुस भएन समीले सोधे तिम्रो हातमा यदि तिम्रो आफ्नो भन्नु केही छैन भने बाँच्ने कसरी महोदय तपाईँले औँलाइरहनु भएको पाटातिर मेरो ध्यान कहिल्यै गएन कुनै पनि कुरामाथि मैले मेरो सम्पत्तिको रूपमा आधिपत्य जमाइन तर मलाई कहिले यो विचार पनि आएन कि म कसरी बाँचिरहेको छु र किन बाँचिरहेको छु प्रत्यक्ष देखिने कुरा त्यही हो तर संसारका कुनै पनि मान्छे आफैमा पूर्ण हुन सक्दैनन् यसर्थमा कुनै न कुनै अभावपूर्तिका निम्ति कसै न कसैप्रति आश्रित रहनु प्रत्येक मानिसको व्यवस्था हो तपाईँ आफै पनि त धेरै अर्थमा पराश्रित हुनुहुन्छ होला हाजिरी जेव आफै रहेछौ तर म कसैसँग फोकटमा केही लिन्न म केही कुरा दिन्छु र बदलामा सुरको स्वरूप केही लिन्छु अस्तित्वका सम्पूर्ण कुराहरूमा निहित स्वाभाविक प्रक्रिया त्यही नै हो हरेकले हरेकसँग केही के केही कुरा लिइरहेका हुन्छन् अनि हरेकलाई केही न के कुरा दिइरहेका पनि हुन्छन् वास्तवमा जीवन भनौँ न एकअर्कासित भएका कुराहरूलाई परस्पर साट्नु हो तर यदि तिमीसित साट्नको निम्ति केही कुरा छैनौ भने कोसित के साट्छौ मुसुक आँसेर सिद्धार्थले भने हरेकले आफूसँग भएका कुरा दिइरहेका हुन्छन् जस्तो कि सिपाहीले आफ्नो शारीरिक शक्ति दिइरहेको हुन्छ व्यापारीले आफूसँग भएका सामान दिइरहेका हुन्छन् शिक्षकले विद्यार्थीलाई शिक्षा दिइरहेको हुन्छ किसानले धान चामल दिइरहेको हुन्छ माझीले माछा दिइरहेको हुन्छ अब कामा स्वामी बोले ठिक भन्यो तर तिमी कसैलाई के दिन सक्छौ तिमीसँग के छ कसैलाई दिनको निम्ति म सोच्न सक्छु प्रतीक्षा गर्न सक्छु र उपवास बस्न सक्छु बस, बस, बस यति मात्र हो मेरो विचारमा यति नै हो यसको उपयोग त तिमीले उपवास बस्न बस सक्छु भन्यो ठिक छ तर व्यावसायिक क्षेत्रमा यसको उपयोग के छ त महोदय उपवासको ठुलो महत्त्व छ यदि कुनै मानिससँग भोजनको निम्ति केही छैन भने उपवास एकमात्र बुद्धिमत्ता कार्य हुन सक्दछ उदाहरणको निम्ति मलाई नै हेर्नुहोस् मैले यदि उपवासको कला नसिकेको भए आज भोकले मलाई कामको खोजीमा भौतारिन बाध्य बनाइसक्थ्यो होला चाहे त्यो काम, काम यहाँ होस् वा अन्यत्रकै होस् भोकको दबावमा बाध्य भएर गरिने कामहरू अन्तर्गत प्राय विकृत परिस्थितिहरूसँग सम्झौता गर्नुपर्ने विकृत परिस्थितिसँग सम्झौता गर्नुको अर्थ स्वयं आफ्नो स्वच्छ सुन्दर र मौलिकतालाई नष्ट गर्नु हो तर मलाई त्यो समस्या छैन किनकि मसँग धैर्यको असीम क्षमता छ मलाई कुनै कुराप्रति राग पनि छैन दोष पनि छैन र म कुनै पनि किसिमको भोकप्रति बसीभूत पनि छुइनँ भोकका दबावहरूलाई म हाँसेर उडाइदिन सक्छु यसर्थ म उपवासको धेरै ठुलो महत्त्वसम्म हुँदै दिदीले सायद ठिक भन्दैछौ श्रमण एकैछिन पर्खनु यति पनि कामा समिति यस कक्षसँग जोडिएको सँगैको अर्को कक्षभित्र पसेका थिए र एक मुठा मोडिएको कागज ल्याएर सिद्धार्थको हातमा राखिदिँदै भनेका थिए के तिमी यसमा लेखेका कुराहरू पढ्न सक्छौ सिद्धार्थले त्यो कागजको मुठा खोले जसमा कामा स्वामीको कारोबारका केही का विवरणहरू लेखेका थिए सिद्धार्थले त्यो विवरण पढेर सुनाइदिएका थिए अति उत्तम कामास्मीले प्रफुल्लित हुँदै भनेका थिए अब कागजको यो पानामा त्यसमा लेखेका कुराहरूसँग सान्दर्भिक केही कुरा लेखेर देखाउन सक्छ कामास्वामीले कागजको एउटा पाना र कलम सिद्धार्थलाई दिए र सिद्धार्थले त्यो पानामा तत्कालै केही लेखेर पुनः कामास्वामीतिर फर्काइदिए सिद्धार्थले लेखेका कुरा कामास्स्वामीले सश्सोर वाचन गरे राम्रो कुरा लेख्नका निम्ति परिष्कृत विचार अनिवार्य शर्त हो एउटा हातले चातुरताको शिक्षा बटुलिरहँदा अर्को हातले तैरीदानको शिक्षा बटुल्दै रहनु अत्यावश्यक छ किनकि तैरीको अभावमा कुनै पनि किसिमका शिक्षा निरर्थक सिद्ध हुन पुग्दछन् हेर्ने बित्तिकै कामा समयले प्रशंसा गर्दै भने तिम्रो लेखनको भाषा र शैली अति उत्तम रहेछ तिमीसँग थुप्रै विचार साट्न सकिने सङ्केत मैले पाएको छु तर अहिलेलाई मसँग अलिक समय अभाव छ यसर्थ आज म तिमीलाई मेरो अतिथिको रूपमा यहीँ आमन्त्रण गर्दैछु बाँकी कुरा पछि गर्दै गरौँला सिद्धार्थ के कृतज्ञतापूर्वक कामस्वामी को आमंत्रण स्वीकार करे और तेस दिनदि सिद्धार्थ स्थायी रूप में कामस्मी को घर में बस्न मामी को आदेश में तैंका परिचारक सिद्धार्थ के आवश्यक पैरन का संपूर्ण सामग्री लगायत उनको दैनिक उपभोग का आवश्यक पर्न सकने तमाम सामग्री के व्यवस्था करे दिन को दुईपलट उनका निम्बित उत्कृष्ट भोजन परिकार तैयार करो तर उ एक छाक मात्र भोजन ग्रहण करोजन पूर्णतया सात्विक राकाहारी रद्यपान कईन थे कामास्वामी पनि आफ्नो कारोबारसँग सम्बन्धित सम्पूर्ण कुरा सिद्धार्थसँग बाँड्दथे सामानहरूको स्तर पैलाउने उनको परम्परागत प्रविधि भण्डारणमा सामान सञ्चय गर्ने र सामानको सुरक्षा गर्ने तरिका खातामा हिसाब किताब राख्ने तरिका लगायत कारोबारसँग सम्बन्धित सम्पूर्ण कुराहरू कामास्स्वामीले उनलाई सिकाइदिएका थिए सिद्धार्थ आफू चाहिँ अति कम बोल्थे तर अरूका कुरा चाहिँ बडो ध्यानपूर्वक सुन्ने गर्दथे सिद्धार्थको कार्यदक्षताको कारण कामास्स्वामी आफ्नो व्यावसायिक कारोबारको सन्दर्भमा धेरै हदसम्म सिद्धार्थप्रति आश्रित हुन थालेका थिए उनी सानोतिनो निर्णय पनि सिद्धार्थको सल्लाह बिना गर्दैन थिए यो देख्दा सिद्धार्थलाई कमलाको बनाई स्मरण हुन्थ्यो म चाहन्छु कि तिमी त्यहाँ नोकरको रूपमा होइन अपितु उनकै हैसियतमा उनकै स्तरमा उनको दौतरीको रूपमा रहनु कारोबारमा कामास्वामीकैको ऐसियत प्राप्त गर्नका निम्ति सिद्धार्थलाई धेरै समय लागेन कुनै छिट्टै विशेष प्रयत्न गरिरहनु आवश्यकता पनि परेन कामास्स्वामी आफ्नो कारोबारलाई अति गम्भीरतापूर्वक लिन्थे र उनको तन मन धन सबै कारोबारमै समर्पित थिए तथापि सिद्धार्थका निम्ति कारोबारसँग सम्बन्धित सम्पूर्ण क्रियाकलापहरू एउटै हल्का मनोरञ्जक खेलभन्दा बढ्दा महत्वपूर्ण थिएन हरेक कुरालाई अति हल्कासँग लिए तापनिप कारोबारसँग सम्बन्धित नीति नियमहरूमा उनी पारङ्गत भइसकेका थिए कहीं कारूल परिणाम को सामना काम समी विचलित होने तर कार को परिणाम अनुकूल होस् व प्रतिकूल सिद्धाथ को सब पानी में रेखा सामे सिद्धार्थको कार्यशैलीका कारण कामास्वामीको कारोबार निरन्तर फस्टाउँदै गइरहेको थियो ग्राहक होस् वा कारोबारसित सम्बन्धित अन्य कुनै व्यक्ति कामास्वामीको तुलनामा सिद्धार्थसँग सम्पर्क राख्न बढी मन पराउँथे यसरी केही समयपछि सिद्धार्थ कामास्वामीको कारोबारको एउटा महत्वपूर्ण अङ्ग नै गर्न थाले तर अब उनले काममा त्यति खट्नु पनि पर्दैन जति प्रारम्भका दिनहरूमा खट्नु अब दिनहुँ उनलाई कमलाको घरमा जानका निम्ति आमन्त्रण आउँथ्यो उनी कमभन्दा कम एकै घन्टाका लागि भए तापनि दिनहुँ कमलालाई भेट्न जाने गर्न थाले तर अचेल कमलालाई भेट्न जाँदा उनको ठाट धनाड्य व्यक्तिहरूको समान हुन्थ्यो उनी कमलाको निम्ति केही न केही उपहार लिएर जाने गर्दथे कमलाको वैशालु मादकतापूर्ण ओठ अनि कोमल सुन्दर हातहरूले सिद्धार्थलाई कैयौँ नौला कुराहरू सिकाइसकेका थिए सिद्धार्थ जो यौन क्रीडाको सन्दर्भमा अझै पनि परिपक्व भइसकेका थिएनन् कमलासँग यौवनको मादकतापूर्ण क्रिडा गर्दा गर्दै अझै अरू गहिराईमा डुबुल्की लगाउन चाहन्थे कमलाबाट उनले सिकिसकेका थिए कि यौन क्रीडाको पूरा आनन्द उठाउनका निम्ति दुवैको एक समान भावनात्मक सहभागिता हुनु अत्यावश्यक पर्दछ शरीरको प्रत्येक मुद्रा प्रत्येक स्पर्श प्रत्येक दृष्टि र प्रत्येक अङ्गमा एक किसिमको मिठो रहस्य समाहित भइरहेको हुन्छ यो मिठासको स्वादानुभूति त्यसैले मात्र गर्न सक्छन् जोसँग यी कुराहरूको रहस्य बुझ्ने क्षमता हुन्छ प्रेम मन निरन्तर एक समान गतिमा प्रवाहित भइरहने भावना हो भन्ने कुरा कमलाले उनलाई सिकाएकी थिइन् यसको गतिलाई कुनै पनि कुराले सुस्त वा शिथिल तुर्याउन सक्दैन भन्ने कुरा पनि थाहा पाइसकेका थिए यसर्थमा यौन क्रीडापूर्वक प्रेमी र प्रेयसीका मनभित्र एकअर्काप्रति जुन ऊर्जामय आकर्षण हुन्छन् त्यही आकर्षण यौन क्रीडा पछि पनि कायमी रहनुपर्छ प्रेम कुनै प्रतिस्पर्धा पनि होइन यसर्थ प्रेमालापको क्रीडाबीच हार र जितको मनस्थितिको कुनै स्थान हुँदैन प्रेमालाप आफैमा मूल गन्तव्य हो यसको अरू कुनै पृथक गन्तव्य हुँदैन र प्रिय हुँ र प्रियसी दुवै एक समान साध्य हुन् यसर्थ दुवैले एकले अर्कालाई साधनको रूपमा प्रयोग गरियो भने भयावह विचार मनमा ल्याउनु उचित हुँदैन सजग सुन्दर कमला र सिद्धार्थ एकअर्काको समितिमा घन्टौँ समय बिताउँदे कहिले शिष्य र अध्यापिकाको रूपमा कहिले प्रिय र प्रियसीका रूपमा र कहिले घनिष्ठ मित्रहरूको रूपमा तर वास्तवमा सिद्धार्थको निम्ति कमलासँग बिताइरहेको वर्तमान समय र कामा स्वामीको कारोबार जीवन पथमा अघि बढ्दा पथिक सामूह आइपर्ने कोसी ढुङ्गा भन्दा बढी महत्वपूर्ण थिएन समिली कारोबारको सन्दर्भमा महत्वपूर्ण व्यक्तिहरूसँग पत्राचार गर्ने सम्पूर्ण जिम्मा सिद्धार्थलाई नै सुम्पेका थिए यसका साथै आफूलाई कुन सामान चाहिएको छ र कुन सामान कहाँबाट कति मात्रामा पैठारी गर्ने कुन सामान आफू कहाँ पर्याप्त छ र कहाँ निकासी गर्ने आदि इत्यादि जस्ता कारोबारसँग सम्बन्धित सम्पूर्ण महत्वपूर्ण निर्णयहरू कामासामी सिद्धार्थको सल्लाह बिना गर्दैनथे विशेषतः चामल र त्यसको गुणस्तर थाहा पाउनमा सिद्धार्थ पारङ्गत भइसकेका थिए कुनै सामान कहाँबाट पैठारी गर्दा वा कुनै सामान कहीँ निकासी गर्दा कामासमीलाई प्रशासनिक झमेलाहरूले साह्रै अत्याउँथ्यो तर त्यही काम सिद्धार्थ अति सरलताका साथ सम्पन्न गर्दथे कामास्मी र सिद्धार्थको कार्यशैलीलाई तुलनात्मक दृष्टिले झट्ट हेर्दा सिद्धार्थभन्दा कामासमी कामप्रति बढी गम्भीर देखिन्थे तर प्राय अन्ततः सिद्धार्थकै कार्यशैली बढी फाइदा प्रतिसिद्ध हुन्थ्यो प्रारम्भका दिनहरूमा कहिलेकाहीँ कामा समीलाई लाग्ने गर्दथ्यो कि सिद्धार्थले कामको नाममा उनको कारोबारसँग खेलवाड गरिरहेको छ तर उनले भ्यू पाउँदै गए कि उनको यही कार्यशैलीका कारण अनेकौं नौला ग्राहकहरू पनि आकृष्ट हुँदै गइरहेका छन् कुनै पनि कामलाई रमाउँदै अति बोझरहित मनस्थितिका साथ सम्पन्न गर्ने उनको कार्यदक्षता कारोबारमा चाहे अत्याधिक फाइदा होस् या अत्याधिक घाटा नै होस् उनको मनस्थिति सदा शान्त र स्थिर रहने गर्दथ्यो आपू चाह अति कम बोलने तर कुरा चाहें बड़ी सुन्ने उनको यो स्वभाव को कारण भी मानसर उ प्रभावित रकर्षित होनेस आकर्षण भी कामस्मी को कारोबार को, को निमित फायदा प्रद्ने सिद्ध भैर थी कुछ भी ग्राहक सिद्धार्थ ने जस्ट आकर्षित करा प्रभावित करना, करना कामास्वामी पूर्णतः असक्षम थे यी ब्राह्मण युवक साँच्चै अचम्म लाग्दो छ एक दिन कामा सबैले आफ्ना मित्रलाई भनेका थिए वास्तवमा यो व्यापारी होइन र कहिल्यै व्यापारी बन्न सक्ला जस्तो पनि लाग्दैन यसरी कहिले पनि मैले सिकाएको नीति नियमअनुसार काम गरेन सधैँ आफ्नो धुन र तालमा काम गरे तर यसमा एउटा अद्भुत जादुमय लक्षण छ यसलाई जे काम जिम्मा दिए पनि धेरै जस्तो फाइदा दिलाएर देखाउँछ यो उसको जन्मजात लक्षण हो वा ग्रह नक्षत्रले नै उसलाई साथ दिएको हो वा उसले आफ्नो श्रवणकालमा यी लक्षण प्राप्त गरेको हो दैव जानुन ऊ आफै पनि भन्ने गर्दछ कि गन्तव्य स्वयं आफैप्रति आकर्षित भएर गर्दछ तर जे भए तापनि ऊ यहाँ आएदेखि मेरो कारोबार राम्रोसँग फस्टाएको छ उसैलाई जिम्मा दिएको कामबाट अत्यधिक फाइदा हुँदा पनि ऊ कहिले रमाएन र कहिलेकाहीँ काटा पर्दा पनि कहिले दुःख व्यक्त गरेन सधैँ एक समान भाव एक समान प्रतिक्रिया कामस्वामी को कुरा सुने रहा। उनका मित्र ने उनका सलाहस्वरूप बने थे तिमी आपको फायदा को चौथाई भाग उनदि घाटा पड़े खंड में चाह आधा आधा भागीदारी देखाइन इसोक करम करने उनको उत्साह में अरू प्रबलता भोलीपल्टि ने कामस्वामी ने अपने मित्र को सलाहला कार्यान्वयन करे तर यसमा सिद्धार्थको प्रतिक्रिया काम समयको निम्ति उल्लेखनीय रहेन फाइदा स्वरूप उनलाई निर्धारित भाग दिँदा पनि उनी कुनै खास प्रतिक्रिया बिना नै सहज एवं शान्त भावले स्वीकार्दथे र घाटा पर्दा पनि हाँसेर भन्ने गर्दथे ए यसपालि घाटा भएछ ठिक रहेछ व्यापारमा सिद्धार्थको प्रत्यक्ष संलग्नता देखि तापनि व्यापारसँग सम्बन्धित कुनै पनि कुराहरूप्रति उनको हृदयको सरोकार थिएन यस अर्थमा व्यापारिक दृष्टिबाट भन्नुपर्दा व्यापारप्रति उनी पूर्णतः उदासीन थिए एक एकपल्ट उनी किसानहरूसँग त्यस वर्षको धानको बाली किन्नका एउटा गाउँमा गएका थिए तर उनी त्यहाँ पुगुन्जेलसम्ममा किसानहरूको सबै बाली अर्कै एउटा व्यापारीले किनेर लगिसकेको थियो तर उनलाई कुनै अफसोस भएन उनी त गाउँको वातावरणबाट प्रभावित भए केही दिन त्यही गाउँका बासिन्दाहरूसँग मनोरञ्जन गर्दै त्यहाँका बालबालिकाहरूसँग तिनीहरूकै दौतरी सामान खेल्दै आफूसँग भएका पैसा उनीहरूलाई बाँड्दै र त्यही सम्पन्न एक जोडीको विवाह भोजमा सम्मिलित भइसकेपछि अन्त्यमा अत्यन्त सन्तुष्ट भावका साथ सहर फर्केका थिए यसरी बेलैमा नफर्की समय र पैसाको अपव्य गरेकामा कामा, कामा समेरी उनलाई अत्यन्त क्रोधित हकारेका थिए प्रत्युत्तरमा सिद्धार्थले भने यसरी उत्तेजित नहुनुहोस् मेरा मित्र उत्तेजित हुनु भनेको आफ्नै आन्तरिक ऊर्जाको अपव्य गर्नु हो कसैलाई केही उपलब्ध हुँदैन यसपल्टको मेरो यो यात्राले यदि घाटा पर्न गए त्यो म बिहोरौँला म मेरो यो यात्राबाट अत्यन्त सन्तुष्ट भएको छु यसपटक म थुप्रै मानिसहरूसँग परिचित भएँ त्यस गाउँका अनेकौँ ब्राह्मणहरू मेरा मित्र बनेका छन् यति थोरै दिनमै त्यहाँका बालबालिकाहरू अत्यन्त खुसी भएर मेरो काखमा बसेर खेल्न आउने भइसकेका थिए किसानहरूले मलाई आफ्नो खेत देखाए खेती गर्ने उनीहरूका परम्परागत तरिकाको बारेमा कुराहरू सुनाए सबभन्दा खुसीको कुरा त यो हो कि त्यहाँ कसैले पनि मलाई एउटा व्यापारीको दृष्टिले हेर्ने हेर्दै हेरेनन् कुराप्रति खस्रो प्रतिक्रिया व्यक्त गर्दै कामा स्वामीले भने खुबै राम्रो भयो एउटा व्यापारी भएर व्यापारको नीति भुल्न त हुन्न थियो नि तिमी त्यहाँ बाली किन्न गएको कि मोज मजा गर्न गएको अवश्य यसपटकको यो मेरो यात्रा पूर्णतः मोज परिपूर्ण भएको छ सिद्धार्थले हाँसेर जवाफ दिए म अनेकौँ नौला मानिसहरू र नौला ठाउँहरूसित परिचित भएँ मैले सबै नवपरिचित मानिसहरूको विश्वास जिते सबैको मित्रतापूर्ण न्यानो व्यवहारको आनन्द उठाएँ यदि मेरो छोट्टा त्यहाँ तपाईँ जानुभएको भए के गर्नुहुन्थ्यो आफ्नो हातबाट फुस्केको बालीका निम्ति मन खुम्च्याएर उल्टो पाउ फर्केर आउनुहुन्थ्यो त्यसबाट उपलब्धि के हुन्थ्यो त त्यहाँसम्म पुग्नमा समय र पैसा त खर्चिसकेकै हुन्थ्यो तर मसँग आनन्द महसुस गर्ने क्षमता छ र मैले त्यहाँ जति पनि दिन बिताएँ मन खोलेर आनन्द उठाएँ धेरै कुराहरू सिकेँ म स्वयं आफू पनि आनन्दित भएर सबैको मनमा मित्रता र आनन्दको भाव जगाइदिएँ अब भविष्यमा यदि म बाली किन्न वा अन्य कुनै कारणले त्यस गाउँमा गएँ भने मसँगको त्यो न्यानो सम्बन्धको जुन मिठो स्मृति उनीहरूको मनमा सञ्चित छ त्यसको कारण उनीहरूले गर्ने व्यवहार अत्यन्त सौहार्द्रपूर्ण हुनेछन् जीवनमा सबै कुरालाई पैसासँग मात्र दाँच्ने परिपाटीलाई त्यागिदिनुहोस् मित्र कामा स्वामी अनि भन्दै गए जीवनमा अनेकौँ कुराहरू पैसाभन्दा धेरै माथि छन् दृष्टि उठाएर हेर्न सिक्नुहोस् जे होस् आजको निम्ति यस विषयमा योभन्दा बढी सोच्नु आवश्यक छैन मेरो मित्र जानुहोस् गएर आराम गर्नुहोस् आफूभित्रको क्रोधलाई पोषण गरेर स्वयं आफैलाई कष्ट नदिनुहोस् कुनै दिन यदि तपाईँलाई लाग्छ कि मेरो कारण कुनै पनि किसिमको क्षति भइरहेको छ वा आघात बेहोर्नु परिरहेको छ भने त्यो दिन मलाई जा एक शब्द मात्र भनिदिनुहोस् म तक्षण यहाँबाट गइदिउँला तर त्यो परिस्थिति आउन्जेलसम्मका लागि हामी हाम्रो यो मित्रतापूर्ण सम्बन्धको आनन्द उठाइरहँ रेसको झोकमा रामा समीले सिद्धार्थलाई भन्न चाहेका थिए तिमी मैले दिएको सानुभूतिको घाँसमा बाँचिरहेका छौ आज तिमीले त्यो घाँसको उपभास उपहास उडाएका छौ तर वास्तविकता यो थिएन सिद्धार्थले आजसम्म केवल आफ्नै हकमा परेको घाँस मात्र खाइआएका थिए अन्य कुनै व्यक्तिको हकमा परेको घाँस खाइआएका थिएनन् तथापि कुतर्कहरूको आडमा एउटा व्यक्तिले खाने घाँसमा कैयौँ अन्य व्यक्तिहरूको हक दर्शाउन सकिन्छ धेर थोर मात्रामा सबैले सबैको हकको गास खाइरहेकै हुन्छन् कामास्मीले चारैतिरबाट बटुलेर आफूभित्र थुपारेका समस्याहरूप्रति सिद्धार्थलाई कुनै सरोकार थिएन तर कामास्वामी प्राय अनेकौं समस्याहरूको चपेटाबीच पिल्सिरहेकै हुन्थे यो देख्दा सिद्धार्थ सोच्ने गर्दथे यी समस्याहरू उनी स्वयंले आमन्त्रण गरेका हुन् यसर्थ निवारणको दायित्व पनि स्वयं उनीको हो यसप्रति मलाई कुनै सरोकार छैन श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन हरमन हेस्सेको उपन्यास सिद्धार्थको बाचन हो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ अर्को साता हामी सिद्धार्थको छैठौं श्रृङ्खला वाचन लिएर आउनेछौँ त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा हामी शरद पौडेलको उपन्यास लिखेको वाचन सुनाउनेछौँ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत किमिरी बिदा चाहन्छौ शुभरात्रि चाह re di tan na na na di tan